Marfad, रहनु भएको दिउँसो औपचारिक भ्रमण पूरा गरी भारतीय विदेश मन्त्री स्वराज आज स्वदेश फिर्ता नेपाल भ्रमण अपेक्षा गरे भन्दा बढी सफल भएको भनाई सन्धि पुनरावलोकन गर्न भारत तयार रहेकोमा ए माओवादीद्वारा खुशी व्यक्त वार्ता उपसमितिले आजदेखि पूर्वमा संघर्षरत विभिन्न समूहसँग वार्ता थाल्दै इजरायल र प्यालेस्टाइनबीच जारी संघर्ष चौबिस घण्टाका लागि रोक्न इजरायल सहमत जग्गा विवादका कारण भारतको उत्तर प्रदेशमा उत्पन्न हिंसामा कम्तीमा तीनको मृत्यु उन्नाइस गम्भीर घाइते र भारत र इङ्ल्याण्डबीचको तेस्रो क्रिकेट आजदेखि शुरू हुँदै जीवन या जीवन व्यवसाय पनि पन विदेश मन्त्री सुषमा स्वराज तीन दिने नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ स्वदेश फर्कने क्रममा उहाँले आफ्नो नेपाल भ्रमण सोचे भन्दा बढ़ी सफल भएको प्रतिक्रिया दिनुभएको छ स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै वहाँले आफ्नो नेपाल भ्रमण सोचे भन्दा पनि सफल भएको बताउनु भएको छ उहाँले दुवै देशको हित हुने गरी नेपाल भारत सहयोग आदान हुनेमा विश्वास व्यक्त गर्नु भएको छ स्वराजले आज बिहान पशुपतिनाथको पनि दर्शन गर्नु भएको थियो भ्रमणका क्रममा वहाँले राष्ट्रपति प्रधानमन्त्री संविधान अध्यक्ष विभिन्न राजनीतिक दलका नेता लगायतसँग राजनीतिक भेटवार्ता गर्नु भएको थियो नेपाल भ्रमणमा रहेछ दुई देशबीच मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेको थियो बैठकमा उन्नाइस सय पचासको सन्धि पुनरावलोकन गर्ने लगायतका सहमति भएको छ यस्तै सीमा पार हुने अपराधका क्षेत्रमा थप सहकार्य गरी एक अर्काको भूमिका अपराधिक गतिविधि हुन नदिने सहमति भएको छ यस्तै कृषि क्षेत्रको उत्पादकत्व बढ़ाउन रसायनिक मल उपलब्ध गराउने क्रमलाई निरन्तरता दिनुका साथै कृषि विश्वविद्यालय स्थापनाका लागि पनि भारतले सहयोग गर्ने सहमति भएको छ विपा सम्झौता कानूनका लागि आवश्यक कदम पूरा गर्नुपर्नेमा पनि दुवै देशले जोड़ दिएका छन् यस्तै नेपालमा उत्पादित जलविद्युत दुवै पक्षको फाइदाका लागि प्रयोग गर्नका लागि छिट्टै नै ऊर्जा व्यापार सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिनुपर्नेमा बैठकले जोड़ दिएको छ आउँदो अठार गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुहुने भएपछि त्यसको तयारीका लागि विदेश मन्त्री नेपाल आउनु भएको हो संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले आजदेखि पूर्वमा संघर्षरत विभिन्न समूहसँग वार्ता थाल्दैछ त्यसका लागि प्रारम्भिक वार्ता उपसमितिका सदस्यहरू इलाम पुगिसकेका छन् कंग्रेसका नेता आनन्द प्रसाद संयोजकत्वमा रहेको प्रारम्भिक वार्ता उपसमितिमा सुरेन्द्र पाण्डे शक्तिबहादुर बस्नेत शर्वेन्द्रनाथ शुक्ला अशोक कुमार राई सदस्य रहेका छनृ उपसमितिले आज संघीय लोकतान्त्रिक मंच लिम्बुवान किराँत जनवादी वर्कर्स पार्टी अनन्त समूह किराँत जनवादी वर्कर्स समूह सुमन बान्तबा समूह संयुक्त जातीय मुक्ति मोर्चा देवराज लामा संघीय लिम्बुआ राज्य परिषद सन्जुहाङ पालुवाङ स्वायत्त लिम्बुवान राज्य परिषद लगायतसँग औपचारिक रूपमै वार्ता गर्दैछ वार्तामा आह्वान समूहले भने स्वायत्त जातीय राज्य तथा स्वायत्त लिम्बुआन राज्यको माग गर्दै आएका छन् केही समूहसँग अघिल्लो सरकारले पनि एक चरणको वार्ता सकिसकेको छ संघीय लोकतान्त्रिक राष्ट्रिय मन्ज सम्बद्ध संघीय लिम्बुन राज्य परिषदले परिषदका अध्यक्ष कुमार लिङदेन सहित एघार सदस्य टोली वार्तामा सहभागी हुने जानकारी गराएको छ उपसमितिले संविधान निर्माणमा सबै समूहको भावना समावेश होस् भनेर वार्ता थालेको जनाएको छ त्यसपछि मधेसमा सक्रिय विभिन्न संघर्षरत समूहसँग जनकपुर र नेपालगंजमा वार्ता प्रक्रिया थाल्ने उपसमितिका एक सदस्यले जानकारी दिएका छन् आज पैसठ हलो क्रान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ तत्कालीन जहानिया राँडा शासन विरूद्ध लमजुङ दूर डाँडाका ब्राह्मणहरूले दुई हजार साल श्रावण एघार गते सामूहिक रूपमा हलोजुदी सामाजिक क्रान्तिको उद्घोष गरेका थिए पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफ्टिनेन्टनाथ शेषकान्त अधिकारी मुखिया हरिभक्त पौडेल मायानाथ पौडेल श्रीकान्त अधिकारी सहित सताइसजना ब्राह्मणले दूर डाँडा अर्चालिनीको बाँटेगरामा सामूहिक रूपमा हलो जोतेर सामाजिक क्रान्तिको थालनी गरेका थिए राणा शासनको विरोधमा त्यति बेला दूरडाँडामा हलो जोतेपछि यो अभियान तनहु कास्की र धादिङसम्म फैलिएको थियो हलो क्रान्तिको दिवसको अवसरमा हलो क्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानले आज लम्जुङको दूरडाँडामा विभिन्न कार्यक्रम गरिरहेको छ स्वर्गीय तोयनाथ अधिकारी लगायतले हलो जोतेकै खेतमा आज विचार गोष्ठी भएको छ त्यस्तै कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको प्रतिष्ठानका सचिव दीपक पौडीले जानकारी दिनुभएको छ जा यसैबीच हलो क्रान्ति नेपाल तथा तोयनाथ प्र... स्मृति प्रतिष्ठानले सामाजिक क्रान्तिका अगुवा स्वर्गीय तोयानाथ अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरेको छ विषाधी कम गरेर पनि तरकारीबाट राम्रो उत्पादन लिन सकिने भएकाले स्तर ध्यान दिन कृषि विज्ञानले किसान आग्रह गरेका छनृ विज्ञहरूका अनुसार खेतबारीको तयारी गर्ने बेलादेखि नै प्रांगारिक मलको प्रयोग बढ़ाउँदै जाने हो भने विषादीको कम प्रयोगबाटै धेरै तरकारी उत्पादन लिन सकिने बताइएको छ सरकारले ठाउँ ठाउँमा संचालन गरेको कृषक पाठशालामा पनि प्रांगारिक तरकारी खेतीबारे जानकारी दिने गरिएको कृषि मन्त्रालयले जनाएको छ मन्त्रालयका सहप्रवक्ता टेक प्रसाद लुइटेलका अनुसार नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गरेर प्रांगारिक मलको प्रयोग र जैविक विषादी बनाउने तरिका बारे जानकारी लिन सकिन्छ गाई भैँसीको पिसाब गोठे मल तितीपाती अशुरू बनमा र लगायतका झारबाट प्रांगारिक मल र जैविक विषादी तयार गर्न सकिने तरकारी विज्ञ अरूण काफले बताउनु भएको छ भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणप्रति तपाईँको विचार के छ ए सकारात्मक छ बी द्विपक्षीय सम्बन्ध विस्तार हुने आशा र भ्रमण मात्रै हो अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेशलएल पोल टाइप गरीूला उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठा अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानगर हेटौँडा बिरगंज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाण्डु सड़क खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ़ परासी बुरुबुल सड़क पनि खुल्ला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 आरपाड मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लागे तापनि बेलुकी पख भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जनहिताजा क्षेत्र में जारी गरिये को हो। समाचार बीच गाजा जारी संघर्ष चौबीस घंटा काोक्यल सहमत इजरायली मन्त्री परिषदको आपतकालीन बैठकले शनिबार शुरू भएको बाह्र घण्टे युद्धविरामलाई थप चौबिस घण्टा निरन्तरता दिने निर्णय गरेको हो तर प्यालेस्तानी विद्रोही समूह हमासले भने थप युद्धविराम नमान्ने प्रतिक्रिया दिएको छ संयुक्त राष्ट्र संघको आग्रहमा इजरायलले थप चौबिस घण्टा युद्ध गर्न लागि एक वरिष्ठ इजरायली अधिकारीले जनाएका छन् तर हमासका प्रवक्ताले भने इजरायलले थप आक्रमण गर्ने तयारीको रूपमा युद्धविरामलाई प्रयोग गर्न खोजेको आरोप लगाएका छन् भारतको उत्तर प्रदेश स्थित सहनापुर जिल्लामा जग्गा विवादका कारण दुई समुदायबीच उत्पन्न हिंसामा कम्तीमा तीनजनाको ज्यान गएको छ घटनामा अन्य उन्नाइसजना गम्भीर घाइते भएका छन् लखनउ शहर नजिकको एक गाउँमा जग्गालाई दुई समुदायका स्थानीयले आफ्नो भएको दावीसहित कब्जा जमाउन थालेपछि विवाद शुरू भएको सहनापुर जिल्ला प्रहरीले जनाएको छ एक समुदायले आफूहरूको जमीन भन्दै तार जाली लगाउन थालेपछि अर्को पक्ष ढुङ्गा मुडासहित त्यहाँ पुगेपछि हिंसात्मक झडप भएको अधिकारीहरूले जनाएका छन् अब खेल चार भारत र इंग्ल्याण्ड बीचको तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदैछ नेपाली समयअनुसार दिन सु पौने चार बजेबाट खेल हुनेछ भारत महेन्द्र सिंह धोनीको कप्तानीमा हुँदा इंल्याण्ड एलिस्टर कुकको नेतृत्वमा हुनेछ पाँचवटा टेस्ट क्रिकेटको श्रलामा भारत एक शून्यले अगाडि रहेको छ पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो भने दोस्रो टेस्ट भारतले एक सय पञ्चानब्बे रनले जितेको थियो दिउँसो दुई बजेको अर्पण समाचारबाट विधाउनु अघि प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक औपचारिक भ्रमण पूरा गरी भारतीय विदेश स्वराज आज स्वदेश फिर्ता नेपाल भ्रमण अपेक्षा गरेभन्दा बढी सफल भएको भनाई। सन्धि पुनरावलोकन गर्न भारत तयार भएकोमा ए माओवादीद्वारा व्यक्त वार्ता उपसमितिले आजदेखि पूर्वमा संघर्षरत विभिन्न समूहसँग वार्ता थाल्दै इजरायल पालिस्तानीचारी संघर्ष 24 घंटा का रोकना इजराय सहमत जगह विवाद का कारण भारत को उत्तर प्रदेश में उत्पन्न हिंसा में कमती में तीन जनाक मृत्यु उन्नाईस गंभीर घाइथे भारत बीच को तेसरो आजदी शुरू दिवसो दुई यस yes, अर्पण yes. समाचार को साथ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 बाथरूम का फिटिंग सामान दक्ष कलम्बर पेट्रल को, को आधिकारिक विजेता जानकारी कराइन एटीच्यूट मल्टीलर्निंगडेमी मैथ साइंस रेस्ट नदी पांच विषय में प्लस टू करना पाइने साथ इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानब्बे चार बावन्न छियालीस एक सौ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात मोबाइल अन्ठानब्बे राम्रो नतिजा ल्याउने तपाईँको सपना पार्छ नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्राइभेट लिमिटेड लाइन्स